साहित्य रषा को उन्नयन में उत्साह का साथ यात्रारत एवं शब्द शिविर गुंगा नजर नजरले डसेर केही हुँदैन कान्छी नजर नजरले डसेर केही हुँदैन कान्छी माया जालमै फसेर केही हुँदैन कान्छे नजर नजरले डसेर केही हुँदैन कान्छे तिमी कति राम्री छौ जुनलाई सोध्नु बरू तिमी कति राम्री छौ जुनलाई सोध्नु बरू लाली पाउडर घसेर केही हुँदैन कान्छी माया जालमै फसेर केही हुँदैन कान्छी केटी मान्छे हौ तिमी केटु भन्नलाई केटी मान्छे हौ तिमी केटो बन्नलाई व्यर्थै सुर कसेर केही हुँदैन कान्छी लाली पाउडर घसेर केही हुँदैन कान्छे प्रयास गरिराख्नु माथि माथि चढ्ने प्रयास गरिराख्नु माथि माथि चढ्ने एक दुईचोटि खसेर केही हुँदैन कान्छे ब्यार्थे सुर कसेर केही हुँदैन कान्छी घरबार जमाउला भुन्टा भुन्टी बनाउला घरबार जमाउला भुन्टा भुन्टी बनाउला माइती घरमै बसेर केही हुँदैन कान्छी नजर नजरले डसेर केही हुँदैन कान्छी माया जालमै फसेर केही हुँदैन कान्छी प्रयास गरिराख्नु माथि माथि चढ्ने एक दुईचोटि खसेर केही हुँदैन कान्छे नजर नजरले डसेर केही हुँदैन कान्छे माया जालमै फसेर कान्छे कमल संघर्षको यसै गजल बाजनसँगै कार्यक्रम गजल थुङ्गाको प्रतीक्षमा बस्नुहुने तपाई सम्पूर्ण गजल मनहरूमा साहित्यिक अभिवादन पाँगा। पाँगा। पाँगा। पाँगा। आवाज हराएकाहरूको आवाज सामुदायिक रेडियो दाउने एक सय तीन दशमलव चार मेगाहरूको प्रस्तुति कार्यक्रम गजलथुङ्गा लिएर आजको यो नूतन श्रृंखलामा हामी उपस्थित भइसकेका छौं यति बेला मलाई यान्त्रिक कक्षीबाट सघाउँदैछन् यान्त्रिक कक्षीका सखा सागर भने आवाजमा छु आवाजको खेतला म कार्यक्रम सञ्चालक डीएन कुमार कार्यक्रम गजलथुङ्गा तपाईँले हरेक साताको शुक्रबार रातको नौ पन्ध्रदेखि दस बजेसम्म सुन्दै आउनु भएको छ कार्यक्रम गजलथुङ्गामा हामीले कहिले गजलकार श्रष्टा सर्जकसँग भोलाकुसारी गर्ने गर्दछौं भने कहिले फेसबुक पेजमा आएका मेलमा आएका र पत्रमा आएका गजलहरू वाचन गर्ने गर्दछौं त कहिले तपाईंसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा रहेर तपाईँका सिर्जनाहरू गजलहरू सुन्ने गर्दछौं र श्रृंखलामा हामी फेसबुक पेजमा आएका र मेलमा आएका गजलहरू वाचन गरेर सुनाउनेछौ हामीलाई सुनेर साथ होला यो आग्रहको साथमा कार्यक्रमलाई सुरुवात गर्दैछौँ एउटा साङ्गीतिक आवाजबाट मन दुखेर आयो तिमीलाई सम्झिँदा झन झन दुखेर आयो यो आवाज हो प्रमोद खरेलको यो बिल्कुलै नयाँ गीत पनि हो यो गीत तपाईँको लागि राख्न चाहे कार्यक्रम गजल थुङ्गाको सुरुवातमा त्यसपछि पुनः गजलको भारी बोकेर बिसाउनको लागि यो चौतारीमा पुनः फर्किनेछौँ हामीलाई सुन्दै गर्नुहोला मन दुखे रायो तन दुखे रायो मन दुखे रायो तन दुखेर आयो तिमीलाई सम्झिए era yo बुझ्नै सखिन मैले ढुङ्गा पोहो कि उसनै सखिना देउतै पोथिय कि तिमी बुझ्नै सकीना मैले देउतै पोथियो कि तिमी उसने नै सकिनँ मैले मन जले रायो तलेर आयो तिमीलाई सम्झिए दुखे मन दुखेर आयो तिमीलाई सम्झिँदा झन झन दुखेर आयो पक्कै पनि कसैको सम्झनामा कसैको यादमा मन दुख्ने गर्दछ र यो सम्झना भन्ने चिज जति बेला पनि आउँछ तर बिछोडो पछिको सम्झनाले निकै सताउने गर्छ यो मन सम्हाल्न नसकिएका मनहरूलाई सम्हाल्नको लागि शब्दहरूको खेती गर्छौँ हामीले कार्यक्रम गजलथुङ्गामा यति बेला एउटा सिर्जना वाचन गर्न रुचाए मैले यस्तो एउटा पल आउने आउनेछ हाम्रो जीवनमा हलचल आउनेछ यस्तो एउटा पल आउनेछ बा भन्नुहुन्थ्यो धेरै पहिले बा भन्नुहुन्थ्यो धेरै पहिले देश बदल्न बहदल आउनेछ हाम्रो जीवनमा हलचल आउनेछ दनदनी बलेको छ यो देश दनदनी बलेको सयो यो देश निभाउनलाई अब दमकल आउने आउनेछ देश बदल्न बहदल आउनेछ बदलिनेछ माटोमा भाग्य बदलिनेछ जब खेतहरूमा पानीको नल आउनेछ निभाउनलाई अब दमकल आउनेछ चन्द्र सूर्य हाम्रा मुठीमा हुनेछन् चन्द्र सूर्य हाम्रा मुठीमा हुनेछन् यस्तो जोस जाँगर बल आउने आउनेछ जब खेतहरूमा पानीको नल आउनेछ यस्तो एउटा पल आउनेछ हाम्रो हाम्रो जीवनमा हलचल आउनेछ जीवन र एउटा यस्तो पल आउनेछ भनेर अनुमान गर्नुभएको हो प्रवीण खड्काजीले यो कार्यक्रम गजलथुको यो मे फिल्डमा वाचन गरेर सुनाइसकेको छु तपाईँ सामुदायिक रेडियो दाउने एक सय तिन दशमलव चार मेगा तरंगबाट यो कार्यक्रम घर घरमा सुन्दै हुनुहुन्छ भने इन्टरनेट अनलाइनमा विश्वभर हामीलाई सुनिरहनु भएको छ यो आग्रह अनुरोध तपाईँको लागि रह्यो र बिस्तारै बिस्तारै चाडपर्वहरू पनि नजिकैँदैछन् त्यसो त चाडपर्वको वैरो लाग्ने मौसम पनि हो यो र अहिले नेपाली दिदीबहिनीहरूको महान पर्व हरितालिका तिज बिस्तारै बिस्तारै प्रवेश गर्दैछ आउँदैछ त्यसो त गाउँ बजारमा चोकचोकमा हामीले लालुपाते र बरिलैका भाकाहरू सुन्न सक्छौँ यता मादलको धुन सुन्न सक्छौँ र सञ्चारबाट मिडियाबाट तपाईँले विभिन्न गीत सङ्गीतमा नि सुनिरहनु भएको छ तीज सम्बन्धी र दिदीबहिनीहरू आमाहरू हरियो चुरा मेहेन्दी लगाएर होइन विभिन्न वस्त्रमा चाहिँ सजिनुभएको छ निकै रमाइलो एउटा रौनक एक किसिमको खुसियाली छाएको छ अहिले धेरै मनहरूमा अवश्य पनि यस्ता कुरालाई पनि तपाईँले समेटेर गजल देख्न सक्नुहुनेछ यो कुरालाई यहीँनिर रा, थाती राख्दै केही गजलहरू प्राप्त भएका छन् गजलहरूलाई पनि वाचन गर्नुपर्ने हुन्छ यहाँनिर एउटा गजल प्राप्त भएको छ दीपक अधिकारी चञ्चल अर्घाँचीको साथी हुनुहुन्छ उहाँले एउटा गजल हाम्रो फेसबुक पेजमा पोस्ट गर्नुभएको हो जवानीको मातमा गल्ती हुन्छ माफ गरे जवानीको मातमा गल्ती हुन्छ माफ गरे झक्क मक्क रातमा गल्ती हुन्छ माफ गरे जवानीको मातमा गल्ती हुन्छ माफ गरे मनै नहौ मेरो पनि बसमा हुन्छ भन्दिनँ मनै नहौ मेरो पनि बसमा हुन्छ भन्दिनँ तिम्रो मेरो साथमा गल्ती हुन्छ माफ गरे झक्कमक्क रातमा गल्ती हुन्छ माफ गरे अझै पनि बराबरी भएको छैन दुनियाँमा अझै पनि बराबरी भएको छैन दुनियाँमा सानो ठुलो जातमा गल्ती हुन्छ माफ गरे तिम्रो मेरो साथमा गल्ती हुन्छ माफ गरे मायाका पुष्प गुच्छा दिन कहाँ सक्छु र पिरतीको बातमा गल्ती हुन्छ माफ गरी सानो ठुलो जातमा गल्ती हुन्छ माफ गरी गरिब नहुँ आँटो पिठो खानुपर्छ घरमा छाक टार्न भातमा गल्ती हुन्छ माफ गरी जुवानीको मातमा गल्ती हुन्छ माफ गरी झक्कमक्क रातमा गल्ती हुन्छ माफ गरी आफूले माया गर्ने प्रियसीको लागि यस्तो यस्तो बेलामा चाहिँ गल्ती हुनसक्छ मलाई माफ गरे भनेर एउटा अनुरोध स्वरूप गजल पेस गर्नुभयो यो गजल हामीले वाचन गरेर सुनायौँ तपाईँको लागि त्यसै गरी अर्को गजल प्राप्त भएको छ यो गजललाई पनि म आवाज दिँदैछु प्राण भर्दैछु सपनाहरू सजाउला साउने बरसातमा सपनाहरू सजाउँला साउने बरसातमा डुबिरहँ आउन हामी यवनको मातमा सपनाहरू सजाउँला साउने बरसातमा नर नारी दुई जाति स्वयं दुईवले रचेका नर नारी दुई जाति स्वयं दुईवले रचेका मनमुटु एउटी भई रङ्गाउन है रातमा डुबिरहँ आउन हामी यवनको मातमा अर्कालाई होन दृष्टिले नै बनाएका सानो ठुलो कोही हुन्न छर्लङ्ग पारौँ जातमा मनमुटु एउटै भई रङ्गौन है रातमा सत्यताको लडाईँ हो हामी यसमा जित्नुपर्छ सत्यताको लडाई हो हामी यसमा जित्नुपर्छ अनि सन्तान रमाउलान् भोलिको प्रभातमा सपनाहरू सजाउँला साउने बर्सातमा डुबिरहँ आउन हामी यौवनको मात्मा सूरज बर्दियाले सानो श्री दुई वर्दिया फाल साउदी अरेबिया भनेर नाम ठेगाना उल्लेख गराउनु भएको छ गजल हामी लेख्ने गर्छौँ गजलमा विचार हुनुपर्छ गजलमा भाव हुनुपर्छ गजलबाट केही सिक्न सकियो भन्ने गजलको अर्थ रहन सक्छ र गजल लयमा पनि लेख्नुपर्छ भन्छन् र गजल लयमा लेखिएन अथवा गजल लयमा भएन भने अलिकत वाचन शैलीमा पनि निकै कठिनाइहरू निकै अप्ठ्यारो महसुस हुने गर्दछ त्यसैले गजल गजल जस्तो बनाउनको लागि सबै कुरा सबै चाहिँ हामी हेर्नुपर्छ जस्तो लाग्दछ तपाईँ पनि गजल लेख्दाखेरि वाचन गर्दै अनि लेख्दै गर्नुभयो भने सजिलो हुन्छ यसरी लेख्नुभयो भने तपाईँको गजल लेखानीमा विकास हुनेछ प्रगति हुनेछ उन्नति हुनेछ म यति बेलै कार्यक्रम गजलथुङ्गाको यो उसैबाट र यहाँनिर एउटा साङ्गीतिक आवाजले पालो खोज्दैछ तिमीले मलाई छोडेर गएपछि तिमी टाढा भएपछि बस मैले यति सुनेको हुँ साथी राम्रो पाकी छौरे खुसी भएकी छौरे पहिलाभन्दा धेरै राम्री भाकी छौरे मसँग त मायाबाहेक अरू केही पनि थिएन त्यसैले तिम्रो हुन लायक पनि भइन यस्तै यस्तै सुने खबर जीवन साथी आसल पाकिसम खाकी छौ रे खुशी छोरे सुखी छोरे पैला भाई सध ये खबर सुन्न पाऊ मैले सधैँ यस्तै हाम्रो खबर सुन्न पाऊ मैले संगत माया बाहे ओ के नाइन संगत माया बाहे धेरे थी कमी कमजोर तिम्रो लाए धेरे थे कमी कमजोर तिम्रो न सुने खबर पैला भाक छोड़े मंदा नी धेरे जाति पाकिखी छोड़े पैला भाई सदै यम खबर सुन्ना मैले मैले जब जब तिम्रो याद आउने गर्दछ मेरो हृदयको तखातामा सजाएर राखेका तस्बिरहरू उल्टाइ पल्टाई हेर्ने गर्दछु बस तिमी जस्तो निष्ठुरी छैन नि तस्बिरहरू मैले कुनै सम्झौता गर्नै सकेको छैन तिम्रा यादहरूसँग पहिले यादहरूको आवत जावत अचेल बस यादहरू मलाई कमजोर बनाउन आउँछन् मुटु दुखाउन आउँछन् रुवाउन आउँछन् किनकि अचेल याद आउने मात्र गर्छन् तिनै यादहरूको भुमरीमा अल्झिएर कहिलेकाहीँ हामी गजल लेख्ने गर्छौं भावना लेख्ने गर्छौ तिनै लेखिएका शब्दहरूको खेती गर्ने एउटा थलो एउटा बारी एउटा खेत एउटा फुलबारी कार्यक्रम गजलथुङ्गा सुनिरहनु भएको छ कोही एता, कोही उता नै तयार तयार थियो कोही यता कोही उता नै तयार तयार थियो उनको अघि नया नया अनुहार तयार थियो कोही एता, कोही उता नै तयार तयार थियो तिमी मेरो मनमुटु ढुकडुकी भन्थिन् तर तिमी मेरो मनमुटु ढुकडुकी भन्थ्यो तर मेरो घाँटी रेट्न हातमा तरबार तरबार तयार थियो उनको अघि नया नयाँ अनुहार तयार थियो रूप थियो बैंस थियो उस्तै थियो जवानिनी रूप थियो बैंश थियो उस्तै थियो जवानिनी उनले जे जे भन्छन् मान्न यो संसार तयार थियो मेरो घाँटी रेप्न हातमा दरबार तयार थियो न मायाको सीमा हुन्छ न कानुन हुन्छ भन्थे न मायाको सीमा हुन्छ न कानुन हुन्छ भन्थे पागल भन्दै जेल हाल्न सरकार तयार थियो उनले जे जे भन्थिन् मान्न यो संसार तयार थियो यस्तो कहिले सोचेका थिइन आफ्नाले नै रोपलान छोरा यस्तो कोहीले सोचेका थिइन आफ्नाले नै रोपलान छोरा यार भन्दै मलाई मार्ने त्यो गद्दार तयार थियो कोही यता कोही उता नै तयार तयार थियो उनको अघि नयाँ नया अनुहार थियो रविन्द शर्मा मृत्युजन्य जहदाको साथीको गजल वाचन गरेर सुनाए मैले कोही यता कोही उता नै तयार तयार थियो उनको अघि नया नया अनुहार तयार थियो यो गजल वाचन गरेर सुनाएँ मैले जे तयार थियो भनेर गजल लेख्नुभयो र एउटा तयारी स्वरूप गजल वाचन गरेर सुनाएँ मैले यहाँनिर अर्को गजल प्राप्त भएको छ भन्थ्यौँ हिजो बाँच्दिन म मेरी हजुर बिना भन्थ्यौँ हिजो बाँच्दिनँ म मेरी हजुर बिना औसिरात झै भयो जीवन अँधेरी हजुर बिना भन्थ्यौँ हिजो बाँच्दिनँ म मेरी हजुरबिना आँसु बग्दा नयनबाट पुस्ने हात तिनै थिए आँसु बग्दा नयनबाट पुस्ने हात तिनै थिए बल्झिँदैछन् बेताहरू फेरि हजुर बिना औसी राज्य भयो जीवन अदेरी हजुर बिना सम्झनाले सताउँदा रुदै हुन्छु मध्यरातमा सम्झनाले सताउँदा रुँदै हुन्छु मध्यरातमा तस्बिरहरू अङ्गालोमा बेरी हजुरबिना बल्झिँदैछन् व्यथाहरू फेरि हजुरबिना उडाइ लग्यो सजाएको सपनाको सुन्दर बस्ती उडाइ लग्यो सजाएको सपनाको सुन्दर बस्ती आँधी हुरी बतासले घेरी हजुरबिना तस्बिरहरू अङ्गालोमा बेरी हजुरबिना अन्तिम सास घेटी घेटी हुँदै गएको छ मेरो अन्तिम सास घेटी घेटी हुँदै गएको मेरो बाँच्ने आशा छैन भाग्य के हजुर बिना भन्थ्यो हिजो बाँच्दिनँ म मेरी हजुरबिना औसी राज्य भयो जीवन अँधेरी हजुर बिना भन्थ्यो हिजो बाँच्दिनँ मेरी हजुर बिना पन्थ्यो हिजो बाँच्दिनँ म मेरी हजुरबिना औसी राज्य भयो जीवन अँेरी हजुरबिना भवानी हुमा गाई काठमाडौँको साथीको गजल वाचन गरेर सुनाएँ मैले निकै गुनासो गरेर गजल लेख्नुभएको छ गजलमा माया प्रेम गुनासो यस्ता विभिन्न कुराहरू अटाउने गर्दछन् र यी अटाइएका शब्दहरू गजलबाट पठाउने गरिन्छ युमनदेखि तिमनसम्म यिनै गजलहरूको साथमा हामी रमाइरहेका छौँ तपाईँ गजलथुङ्गा सुनिरहनु भएको छ सा, सामुदायिक रेडियो दाउने एक सय तिन दशमलव चार मेगा हर्चको तरङ्गबाट र केही गजलहरू अझै पनि बाँकी छन् हामी वाचन गर्दैछौँ यति बेला रदीप सागरको गजल प्राप्त भएको छ सालझण्डी रूपन्देहीको साथी हुनुहुन्छ के पाउस तैँले मेरो घरमा आगो लगाएर रोकेर देखा मलाई सफरमा आगो लगाएर के पाउँतिस तैँले मेरो घरमा आगो लगाएर क्रान्तिकारी हुँ म भन्छस् के देखाउन सक्छस् त्यो पुरा झिलिमिल सहरमा आगो लगाएर रोकेर देखा मलाई सफरमा आगो लगाएर के साँच्चेकै भगवान छन् त यी पत्थरहरूमा के साँच्चेकी भगवान छन् त यी पत्थरहरूमा हेर्छु भगवान म पनि पत्थरमा आगो लगाएर त्यो पुरा झिलिमिली सहरमा आगो लगाएर सागरको अस्तित्व मेटाउँछु भन्छन् दुस्मनले सागरको अस्तित्व मेटाउँछु भन्छन् दुस्मनले पहिला त देखाओस् सागरमा आगो लगाएर के पाउँतिस तैले मेरो घरमा आगो लगाएर रोकिएर देखा मलाई सफरमा आगो लगाएर निकै सुन्दर गजल वाचन गरेँ मैले सागरको अस्तित्व मेटाउँछु भन्छन् दुस्मनले पहिला त देखाओस् सागरमा आगो लगाएर सागरमा आगो लगाउन निकै गाह्रो हुन्छ र उहाँको नाम पनि सागर राई छ सा, निकै राम्रोसँग लेख्नुभएको छ गजलको लागि धन्यवाद फेरि अर्को गजल म वाचन गर्दैछु म रूपन्देहीबाट बागलुङतिर फर्किएको छु कति कति जिए खुसीसँग कति जिएका छन् पीरसँग म पनि त जिएको छु फुटेको यो तकदिरसँग कति जिए खुसीसँग कति जिएका छन् पीरसँग म पनि त जिएको छु फुटेको यो तकदिरसँग तिमीले त पलमै टाढा गराएर गयौ तर तिमीले त पलमै टाढा गराएर गयौ तर बिते कययौँ रात मेरा हेर्दै तिम्रा तस्बिरसँग म पनि त जिएको छु फुटेको यो संगा, भोग्नै पर्छ लेखेको थियो जिन्दगीमा हामीले पनि भोग्नै पर्छ लेखेको थियो जिन्दगीमा हामले पनि नगुनासो भगवान्सँग न त मलाई संगा, बिते कयौँ रात मेरा हेर्दै तिम्रा तस्बिरसँग भर लाग्नी छाड्यो मलाई ती आफन्तदेखि जब विश्वास अनि भर लाग्छ बरु भेट्ने फकिरसँग न गुनासो भगवान्सँग न त मलाई मन्दिरसँग जब जीवनलाई उदास बनाएपछि तिमीले जब जीवनलाई उदास बनाएपछि तिमीले लाग्दैन डर न नलाग्छ डर भिरसँग कति जिए खुसीसँग कति जिएका छन् पीरसँग म पनि त जिएको छु फुटेको यो तकदिरसँग जब जीवनलाई उदास बनाएपछि तिमीले जब जब जीवनलाई उदास बनाएपछि तिमीले लाग्दैन डर मृत्युसँग नलाग्छ डर भिरसँग निकै सुन्दरी गजल वाचन गर्ने मौका पाएँ जीवन उदास बाग्लुङ हाल कोरियामा हुनुहुन्छ उहाँको गजल वाचन सँगसँगै यहाँनिर अर्को साङ्गीतिक आवाज उठाउने बेला भएको छ सा। एउटा साङ्गीतिक आवाज प्रस्तुत गर्दैछौँ तिम्रो आँखामा आँसु हेरेर मुस्कुराउने दिन कहिले नआओस् यस्तो आउँदै नआओस् बस् म तिमीलाई माया गरिरहँ यसरी नै माया गरिरहमा आँसु हेरी दिन नआओस् तिमीलाई रुभाइ रुवा न म्र खेरी बास्ने दिन न आओ तिमी रुवाई रुआ बा आओ तिम्रो मया भूले अरुस खुल पे बर प्राण जाओ मे प्राण जाओ बर प्राण जाओ miru to सुन को मोती है जोती ना, मन भित्र को मीठा माया दे आकाश हरे सहनो दुख परे सहो कर तिमी मेरो स्नेदिन न आओस बसने दिन न आओस तिम्रो माया भुलेर अरु संगा खुल्नु परी बरफ मेरो मेर लक्ष्य तिमी जीवन सफल हो तिमी पाए जिन्दगीमा धेरैसँग सम्झौता गरिन्छ हो सँगै जिउने सँगै मर्ने बाचा कसम खाइन्छ हामीले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्ने एउटा सम्झौता हुन्छ तर मैले सकिनँ अह सक्दै सकिनँ तिम्रा यादहरूसँग सम्झौता गर्न मलाई पीडा दिनको लागि मलाई रुवाउनको लागि मलाई तडपाउनको लागि यी यादहरूलाई नआउनको लागि आग्रह गर्छु अह मान्दै मान्दैनन् एकहरू आइरहन्छन् त्यसैले म यी यादहरूसँग सम्झौता गर्नै सकेको छैन यिनै नसकेका र सकेका एउटै गुन्द्रीमा बिछाएर हामीले मूल्याङ्कन गऱ्यौँ भने हामी एकैछिन बसेर सोच्यौँ भने केही शब्दहरू के जन्मिन सक्छन् केही गजलहरू जन्मिन सक्छन् तिनी जन्मिएका गजलहरू गजल गजल चिनो फाल्यारे चिठी पोलेको हुनुपर्छ रोकिन्छ सास यादले नाकेको हुनुपर्छ चिनो फाल्येउ अरे चिठी पोलेको हुनुपर्छ सम्बन्धमा फाटो भो काँडा भेटे बाटोभरि उपहारमा तिमीले राखेको हुनुपर्छ रोकिन्छ सास यादले न्याकेको हुनुपर्छ बल्झिँदै थियो घाउ तिम्रै नाउको प्रकृति बल्झिँदै थियो घाउ तिम्रै नाउको प्रकृति दिलभित्र छुरा रूपी भागेको हुनुपर्छ उपहारमा तिमीले राखेको हुनुपर्छ बाडुल्की लाग्यो धेरै दिनपछि लगातार बाडुल्की लाग्यो धेरै दिनपछि लगातार मेरो बारेमा कसैले सोधेको हुनुपर्छ दिलभित्र छुरा रोपी भागेको हुनुपर्छ बरपिपलमा तिम्रो र मेरो नाम थियो बर पिपलमा तिम्रो र मेरो नाम थियो हाम्रो कहानी बुझ्नेले खुपेको हुनुपर्छ तिनो फाल्यौ अरे चिठी पोलेको हुनुपर्छ रोकिन्छ सास यादले न्याकेको हुनुपर्छ देवराज बन्तना अपवाद भनेर नाम लेख्नु भएको छ वर पिपलमा तिम्रो र मेरो नाम थियो हाम्रो कहानी बुझ्नेले खोपेको हुनुपर्छ निकै सुन्दर गजल वाचन गरेँ मैले र अब हामी कार्यक्रम गजलथुङ्गाको अन्त्यतिर पनि आइसकेका छौँ बिदा हुनुपर्छ एउटा गजल बाँकी छ बाँझो जोतेर धरती फोरेर मलजल गर्छु दुःख छोपेर धान रोपेर मलजल गर्छु साथी म मानामा दुई चार मुरी फलाउँछु साथी म मानामा दुई चार मुरी फलाउँछु कृषिविदसँग आज सोधेर मलजल गर्छु दुःख छोपेर धान रोपेर मलजल गर्छु उन्नत जातको गाई र बाख्रा पाल्छु अब गोबर बड्कुलो आफै बोकेर मलजल गर्छु कृषिविधसँग सोधेर कृषिविधसँग आजै सोधेर मलजल गर्छु कृषिमा क्रान्ति गर्छु जुस जाँगर लगाएर गोबर सोरेर खेत जोतेर मलजल गर्छु कृषिविदसँग आजै सोधेर मलजल गर्छु कृषिमा अब आधुनिक प्रविधि अपनाउँछु कृषिमा अब आधुनिक प्रविधि अपनाउँछु पुरानो तौर तरीका तोडेर मलजल गर्छु बाँझो जोतिर धरती फुडेर मलजल गर्छु दुःख छोपेर धान रोपेर मलजल गर्छु निकै सुन्दर गजल वाचन गरे ईश्वर च्याङबा धरान सुनसरीको साथी हाल युएईमा हुनुहुन्छ यो यु गजलको लागि धन्यवाद र आजको कार्यक्रमबाट पनि हामी विदा हुनुपर्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण गजल मनहरू नेपाली मनहरू सबै सबैलाई धन्यवाद तपाईँले यो कार्यक्रम इन्टरनेट अनलाइनमा त्रिपल डब्ल्यू लगन गरेर पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ त्यसै गरी तपाईँ यो कार्यक्रम डाउनलोड गरेर तपाईँले चाहेको समयमा सुन्न चाहनुहुन्छ भने www.cybersangam.net मा साइबर सङ्गम डट नेटमा गएर तपाईँले यो प्रोग्रामलाई डाउनलोड गरेर सुन्न सक्नुहुनेछ यो जानकारी राख्न चाहे कार्यक्रमको विषयमा र हाम्रो फेसबुक पेज पनि रहेको छ त्यो पेज लाइक गरी तपाईँले आफ्ना सृजना र गजलहरू रचनाहरू पोस्ट गर्न सक्नुहुनेछ यो पनि अनुरोध रह्यो तपाईँले पोस्ट गर्नुभएका सृजनाहरू रचनाहरू हामीले कार्यक्रम गजलसँगमा वाचन गर्नेछौँ र जति पनि साथीले सहभागिता जनाउनु भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद आगामी श्रृङ्खलामा पनि यसै माया होला, साथ दिनुहोला हौसला होला, त्यसै गरी यान्त्रिक कक्षीबाट मलाई सघाउने यान्त्रिक कक्षीका सका सागरलाई पनि धन्यवाद हामी अर्को हप्ता नया जुस र जागरको साथमा उपस्थित हुने नै छौँ तबसम्मको लागि केही मेरा गजलका सेरोहरू वाचन गर्दै कार्यक्रम गजल, का गर गजल थुङ्गाको यो मेफिलबाट म डिएनके कुमार किनारा लाग्दैछु याद बोकेर ल्याउँछ हावाले कताबाट याद बोकेर ल्याउँछ हावाले कताबाट र सताउँछ बेसरी मायाले कताबाट याद बोकेर ल्याउँछ हावाले कताबाट र सताउँछ बेसरी मायाले कताबाट मैले जागराम बसेर यो कुरा बुझ्नु छ मैले जागराम बसेर यो कुरा बुझ्नु छ आज राति तर्साउँछ चुराले कताबाट याद बोकेर ल्याउँछ हावाले कताबाट कता पूरी प्रति वाला भरोसा सपना हरू, पूरे thi